और, पर और टाइम, टाइम अपराह्न को, को चार बचियो अपराहन को चार बजे मनोरंजन का लगी सुनो हजूरा दी पाँच विषयमा साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खै रहने चार पर्सा नारायणी डेलोपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बान्न छालिस एक चौरातर र अन्ठानब्बे चार त्रिपन्न पैतालिस शून्य चौध नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा अपराजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खुनाल एकीकृत नेकपा माओवादीले अध्यक्ष मात्र राखेर अरू सबैलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव विस्तारमा लैजाने भएको छ कार्यविचनमा विवाद चर्किँदै गएपछि एकीकृत नेकपा माओवादीले विवाद समाधान गर्न यस्तो प्रस्ताव लैजाने भएको पार्टी पदाधिकारी पूर्व स्थायी समिति सदस्य ब्युरो र विभाग इन्चार्जहरूको बैठकमा यस्तो सहमति भएको स्रोतले जानकारी दिएको छ माओवादीले युद्धकालमा सबै शक्ति अध्यक्ष प्रचण्डमा केन्द्रित गर्दै एकल नेतृत्व काम कायम गरेको थियो अहिले पनि समस्या ल्याइएको हो तर बैठकमाजी श्रेष्ठ प्रकाशले यसमा असहमति व्यक्त गर्दै समस्या समाधानका लागि प्रस्ताव स्वीकारको बताएको श्रोतले जनाएको छ प्रचण्डले केन्द्रीय समितिमा पेश गरेको साङ्गठनिक संरचनाको प्रस्तावमा विवाद भएपछि उपाध्यक्ष डाक्टर बाबुराम भट्टराले पद घोषणा गर्नु भएको थियो विवाद हल गर्न सांगठनिक महाधिवेशन गर्ने पदत्याग गरेका भट्टलाई वरिष्ठ नेता बनाउने अहिलेकै संरचनालाई थप मजबुत पार्ने वा अध्यक्षको एकल नेतृत्वमा अरू सबैलाई केन्द्रीय सदस्य बनाउने प्रस्तावमा छलफल भएकोमा अध्यक्ष मात्र राख्ने सहमति भएको होस्थि छ एकीकृत एक नेकपा माओवादी पुष्प कमल दाहाल प्रचण्डले शङ्का नगरी वार्तामा आउन नेकपा माओवादी वैद्य आग्रह गर्नु भएको छ उहाँले वार्ताका लागि कुनै शर्त नराखेकोमा पनि आश्वास्थ पार्ने प्रयास गर्नुभयो आज बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले माओवादीलाई तत्काल वार्ताका लागि आउन आग्रह गर्नु भएको थियो वहां वार्ता समस्या समाधान होने भेस काग गंभीर बन आग्रह भेट पच्ची वहां का सहयोगी शिव खकुरेले जानकारी दूनभ भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जाने हुनु ने नेपाल, नेपाल, नेपाल भारत जाने हुनुभएको छ पाँच दिने भ्रमणका लागि नेपाल बुधबार भारत प्रस्थान गर्ने कार्यक्रम छ नेपालसँगै एमाले महासचिव ईश्वर पोखरेल र नेपालका पूर्व विदेश मामिला सल्लाहकार राजन भट्टराईल पनि भारत जानुहुनेछ भ्रमणको क्रममा नेपालले भारतीय नेताहरूसँग भेट गर्नुका साथै बिहार राज्यको नलन्द विश्वविद्यालयमा हुने एक विशेष कार्यक्रममा सम्बोधन गर्नुहुनेछ वर्षायामा बुढेकुलो खुलामा आउने बाढीका कारण जुटपानी पाँचमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय जमुनापुर कमा अध्ययनरत विद्यार्थीहरूको पढाइ प्रभावित हुने गरेको छ विद्यालय जुटपानीमा रहे पनि <Sanye> खोला पारिरहेको पिठुवा सात र रत्नगर बाह्रबाट विद्यार्थी पढ्न जानुपर्ने बाध्यता भएकाले वर्षाको बेला उनीहरूको पढ़ाई प्रभावित हुने गरेको हो सो विद्यालयमा पिठुवा सात र रनपा बाह्रका दलित र जनजातिका करिब एक जना विद्यार्थीहरू पढ्न जाने गरेका छन् करिब दुई जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा नब्बे दलित र जनजाति विद्यार्थी रहेका छन् बोडीकुलो खोला जुटपानी पाँच रनपा एघार र बाह्र तथा पिठुवा गाविसको नम्बर सातको दोसाधमा बग्ने भएकाले पुल निर्माणमा कुनै पनि निकायको ध्यान जान समस्या भएको स्वय विद्यालयका शिक्षक कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो पुल नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू वर्षाको बेला जोखिम मोलेर भए पनि पढ्न जानुपर्ने बाध्यता रहेको अधिकारीले बताउनु सुनको भाव यो हप्ता एक हजार रुपियाँले बढेको छ आइतबार पचास हजार चार सय रुपियाँ रहेको सुनको भाव आज एकाउन्न हजार चार सय पुगेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो चाँदीको भाउ भने यो हप्ता पन्ध्र रुपियाँले घटेको छ आइतबार आठ सय रहेको चाँदीको भाउ आज आठ सय कारोबार भइरहेको छ इजिटमा मुस्लिम ब्रदरहुड पार्टीले थप आन्दोलनको आह्वान गरेको छ निर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनालाई सेनाले अपदस्त, अपदस्त गरेपछि उहाँलाई पुनस्थापित गराउन भन्दै सो पार्टीले थप विरोध प्रदर्शनको लागि आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ मोर्चीको पुनर्वहालीको लागि आज प्रार्थना सकेर मानिसले सडकमा रयाली निकालेको र मुस्लिम ब्रदरहुड समर्थकहरूले अरूलाई पनि विरोध प्रदर्शनमा आउनु आग्रह गरेको अल जजिराले जनाएको छ सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो खेल भूटानसँग खेल्ने भएको छ इन्फा कम्प्लेक्स सातो बाटोमा आज निकालेको ड्र अनुसार नेपालसहित भूटान अफगानिस्तान र पाकिस्तान समूह एमा परेका छन् भारत बंगलादेश श्रीलंका समूह बीमा परेका छन् नेपाल र भुटान बीचको खेल भोलि अपरा बजे दस र हुनेछ समूह एकै अर्को खेलमा भोलि नै अफगानिस्तान र पाकिस्तान भिनेछन् यी दुई बीचको खेल भने लगन खेलमा रहेको आर्मीको मैदानमा अवस्था प्राणा चार बजे कर्पण खबर सकियो ध्रुवराज बिदा भई नमस्कार